बडौंमा जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव सुन्नुअघि उद्यमी अनि व्यवसायीहरूको सामाजिक दायित्व कस्तो हुनुपर्छ त भनेर लामो समयदेखि विश्वका प्रभावशाली उद्यमीहरूबीच चलिआएको विवादका बारेमा केही चर्चा गर्छौं त्यसपछि विश्वका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको केन पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात जुजुमानका कथा प्रस्तुत गर्छौं शुरू में उद्यमी अवसाय दायित्व बारे प्रस्तुति नोबे पुरस्कार विजेता मिल्टन फिडमैन ने उन्नीस सौ सत्तरी में द्यूयॉर्क टाइम्स मैगजीन कोख लेख्भ जिसको शीर्षक थी द सोशियल रेस्पोन्सिबिलिटी अफ बिजनेस इज टू ईन्क्रीज इट्स प्रोफिट्स में उल्थाग व्यवसाय को सामाजिक दायित्व नाफा बढ़ाने हो फ्रिडम्यानका अनुसार नियम भित्र रहेर मुनाफा बढाउन कुनै पनि व्यवसायको कु सामाजिक दायित्व हो पछि अमेरिकाको प्रसिद्ध कम्पनी साइप्रस सेमी कन्डक्टर्सका संस्थापक र कार्यकारी निर्देशक टी जे रोजर्सले पनि फ्रिडम्यानको विचारलाई समर्थन गर्नुभयो तर पछि फ्रिडम्यानको विचारका आलोचकहरू पनि धेरै निस्किए अज भनौ क्यवसाय को सामजिक दायित्व समाज को, को गरिबी अशिक्षा बेरोजगारी अंत्यु हो मुनाफा बढ़ा मईन भरी अमेरिका में आधारित सुपरमाकेट संजाल होल फूड्स मार्केट का प्रमुख कार्यकारी अधिकृत जोन मकी फ्रीडमैन को विरोध करने मध्य एक हूं व्यवसायको मुनाफा बढाउनु बाहेक उद्यमीहरूको समाजप्रति अन्य दायित्व के हुन्छ भन्ने बारेमा लामो समयदेखि नै यस्तै विवाद चलिआएको छ र यो अहिले पनि जारी छ जन मकेका अनुसार कुनै पनि व्यवसायले नाफा बढाउने अनि लगानीकर्ताको हितकै लागि मात्रै सोचेर पुग्दैन उनीहरूले ग्राहक कामदार अनि समुदायको हितको पनि विचार गर्नुपर्छ लगानीकर्ताबाहेक अरू सरकारवालाहरूको फाइदाको बारेमा पनि विचार गर्नु व्यवसायीहरूको सामाजिक दायित्व भएको मकैको तर्क छ तर मकै आफै फेरि के स्वीकार गर्नुहुन्छ भने ग्राहक कामदार अनि समुदायको हितको बारेमा सोच्नु भनेको आखिरमा मुनाफा बढाउनु अनि लगानीकर्ताको हितको बारेमा सोच्नु नै हो भन्नुहुन्छ वालाको हित गर्न नसके मुनाफा आर्जन गर्न सकिन्न अनि लगानी सुरक्षित नभए समानको हितको लागि लगानी गर्नु पनि सम्भव हुँदैन मकेका अनुसार कम्पनीले समुदायका विभिन्न सामाजिक संस्थाहरूमा उद्यम अनि व्यवसायले अनुदान दिनु भनेकै समुदायप्रतिको जिम्मेवारी बोधको कारण हो जोन मकेको धारणाबारे मिल्टन फ्रिडम्यान र रो टी रोजर्सले व्यवसायको समाजप्रतिको दायित्व भनेको कानुनी दायराभित्र रै नाफा कमाउनु हो किनभने कानूनी दायराभित्र व्यवसायहरूले ठगी चोरी वा छल नगरिकन व्यवसाय गर्नुपर्ने हुन्छ यसले गर्दा व्यवसायसँग बाँकी रहने उपाय भनेको ग्राहकलाई खुसी पार्ने कामदारलाई चित्त बुझाएर राख्ने आपूर्तिकर्तासँग सुमधुर सम्बन्ध कायम राख्ने अनि आफू वरिपरिको समुदायलाई रिझाएर राख्नु नै हो भनेर जवाफी प्रतिक्रिया दिनुभयो यसैले नाफा कमाउन नियम कायदा पालना गर्दै व्यवसाय सञ्चालन गर्ने हो भने व्यवसायको समाजप्रतिको जिम्मेवारी आफै पूरा हुन्छ भन्ने उहाँहरूको विचार हो टीजे रोजर्सका अनुसार कम्पनीले आरजेको नाफाबाट कुनै सामाजिक क्षेत्रमा अनुदान दिनुलाई उच्च नैतिकताले हेरिन्छ तर आफ्नो सम्पत्ति दाउमा राखेर रा वा समचित रकम लगानी गरेर केही कमाउन जोखिम मल्ने लगानीकर्ताले आफ्नो नाफा बाँड्यो भने धेरै अवसरमा अकुत सम्पत्ति जोडेको भ्रष्ट हुन सक्ने अनुमान गरिन्छ साइप्रस सेमी कन्डक्टरले सत्तरीको दशकमा निकै महँगो मानिने ट्रान्जिस्टरको मूल्य धेरै सस्तो बनाएपछि कम्प्युटरको मूल्य पनि सस्तियो आफ्नो कम्पनीले गरेको यो सबैभन्दा ठूलो सामाजिक योगदान भएको रोजर्स बताउनुहुन्छ कम्प्युटरको मूल्य सस्तो भएपछि संसारमा निम्नवर्गीय मानिसहरूले पनि कम्प्युटर किन्न सक्ने भए भने जसले गर्दा कम्प्युटरको सिप सिकेर धेरैजनाले रोजगारसमेत पाउन सके यो विवाद यसरी नै लामो समयदेखि चल्दै आएको छ तर जसरी हेर्दा पनि व्यवसायको विकास अनि नाफा बढाउन समाज पनि विकसित हुन त आवश्यक नै छ यसैले व्यवसायको सामाजिक दायित्व कहाँ सुरु हुन्छ र कहाँ अन्त्य हुन्छ भन्ने विवादको अन्त्य खोज्न गाह्रै छ बारेमा आउने अंकहरूमा पनि हामी यो चर्चालाई निरन्तरता नै। व्यवसाय अनि व्यवसायीको सामाजिक दायित्व बारेको यो प्रस्तुतिपछि अब लाग्छौ केन् स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जुजुमानका स्वतन्त्र बजार यात्रा अनुभव जान्नतर्फ अघि बड़ोंको गएको अंकमा हामीले जुजुमानले त्यो बिरानो टापुमा सञ्चालनमा रहेको एउटा मेलामा काम गर्ने अवसर कसरी पायो त भन्ने बारेमा केही कुरा जान्यौं मेलाको पालमा काम गरेको दोस्रो दिनमै जुजुमानले पाँच सय भन्दा बढी पैसा कमाइसकेका थिए अनि उनलाई काममा लगाउने ती महिला पनि जुजुमानबाट साह्रै खुसी थिइन् किनभने जुजुमानले बडो होसियारीपूर्वक काम गरिरहेका थिए त्यसैले ती महिलाले उनलाई भोलि पनि आउनु है भनेर भनिन् म आउन सके भने आउँछु भन्दै जुजुमान त्यो मेलाको पाल छाडी राती सुत्नका लागि ठाउँ खोज्दै अगाडि बढ्न थाले के गर्ने कहाँ जाने भन्ने सोच्दै उनी सहरमा यता उता थिए एउटा अँध्यारो प्रकाश भएको सड़क बत्तीको छेउमा उनी पुगे त्यहाँ उनले राति सुत्दा लगाउने लुगा लगाएर एउटा होचो वृद्ध मानिस आफ्नो घर अगाडिको पेटीमा उभिरहेको उनले देखे ती व्यक्तिले कर्के नजरले सड़क छेउको एउटा छानातिर हेरिरहेका थिए त्यो देखेर जुजुमा निकै उत्सुक भए र सोधे तपाईँ के हेरिरहनु भएको ऊ त्यो घरको छानातिर हेर ती, ती, ती, ती मानिसले अँध्यारूतिर देखाउँदै बिस्तारै भने के तिमीले त्यो रातो सेतो र निलो लुगा लगाएको एउटा मुट्टो मान्छे देख्यौ ती मानिसले बोकेको लुटेका सामानहरू राख्ने झोला हो उनको झोला हरेक घरबाट निस्क ठुल्ठुलो हुँदै जान्छ ती मानिसले देखाएको दिशातिर मानले पनि हेरे नचिनिने खालको एउटा धमिलो छायाँ एउटा घरको छानामाथि हिँडिरहेको उनले देखे हो हो देखे देखे हामी हल्ला गरौँ न अनि त्यो घरको मान्छे जाग्ला ओहो म त त्यस्तो कहिले पनि गर्दिनँ त्यो चोरलाई चिरेका छौ उहाँ सन्ते काका हुनुहुन्छ निकै डरलाग्दो मान्छे यदि उहाँले मैले यसरी हल्ला गरेको अनि उहाँको काममा भाँजो हाल्न खोजेको थाहा पाउनुभयो भने पछि मलाई नराम्रोसँग दुख दिनुहुन्छ जुजुमानले त्यसको विरोध गर्दै भने ए त्यो मान्छेलाई तपाईँ चिन्नुहुन्छ तर त्यति ठुलो स्वरले नबोल ती बुढो मान्छेले आफ्नो ओठमा औँला राख्दै भने जसले धेरै हल्ला गर्छ त्यसैको घरमा सन्ते काका जानुहुन्छ त्यसैले हल्ला नगर जसको घरमा सन्ते काका जानुहुन्छ नि ती मानिसहरूले थाह हुँदाहुँदै पनि सुतिरहेको जस्तो नाटक गर्छ जुजुमानले त्यसपछि बिस्तारै कुरा गर्न ती मानिसको कानतिरै ढल्केर भने मैले त बुझिन नि किन मानिसहरू आफ्नो घरमा लुटेर आएको आफू लुटिरहेको थाहा हुँदाहुँदै पनि आँखा चिम्लेर बस्छन् त तिमीलाई थाहा छैन कि अप्रेलका रातहरूमा मानिसहरू बोल्दैनन् शान्त भएर बस्छन् ती वृद्ध मानिसको कुरा सुनेर जुजुमान छक्क परे ती मानिस भने आफ्नो कुराको व्याख्या गर्दै थिए अप्रिलमा चुप लागेन भने क्रिसमसको आनन्द बिग्रिन्छ भनेर सबै मानिसहरू डराउँछन् के क्रिसमसको बेलामा सन्ते काका सबैको घरमा आउनुहुन्छ नि अनि केही खेलौना र सस्ता गहनाहरू छोडेर जानुहुन्छ ए त्यसो भए त सन्ते काकाले आफूले अहिले अप्रेल महिनामा लुटेका सबै सामानहरू क्रिसमसमा आएर फर्काउनुहुन्छ जुजुमानलाई केही सन्तोष अनुभव भयो अह गर्नुहुन्न तर मानिसहरू क्रिसमसको बेलामा उहाँले केही सामान फिर्ता होला कि भन्ने आशा बोकेर बस्छन् मेरो हिसाबमा सन्ते काकाले धेरै जस्तो चिजहरू त आफै राख्नुहुन्छ आफूलाई मन नपर्ने सामानहरू मात्रै बाँड्नुहुन्छ अनि त्यो पनि आफूलाई मनपर्ने मानिसहरूको घरमा तर सारे साह्रै होस पुर्याउनुहुन्छ अनि सबैलाई खुशी तुल्याउनका लागि हरेक घरमा कुनै न कुनै सानोतिनो उपहार त छोडिदिनुहुन्छ त्यसपछि सबै सोध्छन् अनि फेरि अप्रिल महिनामा उहाँ फेरि आउनुहुन्छ अनि आफूलाई जे जे मनपर्छ त्यो सामान फेरि लिएर जानुहुन्छ होइन मैले बुझिनँ कि जोजोमानले भने मानिसहरूले आफ्नो घरमा भएको चोरीबारेमा किन उजुरी गर्दैनन् आफ्नो सम्पत्ति आफैसँग राखेमा त क्रिसमसको बेलामा आफूलाई मन परेको सामान पनि किन्न सक्छन् घर सजाउनका लागि सस्ता होस् वा महँगा आफ्नै छनौटका सामानहरू किन्न सक्छन् जुजुमानको अवोधपन देखेर ती वृद्ध मानिसले हाँसेर टाउको हलाउँदै भने सन्ते काका हरेक बच्चाहरूको साथी हुनुहुन्छ सबै आमा बुवाहरूले सानो बेलादेखि बच्चाहरूलाई सन्ते काकाले खेलाउन ल्याउनुहुन्छ गरगहनाहरू ल्याउनुहुन्छ भनेर बयान गरेका हुन्छन् अनि साना साना बच्चाहरूले सन्ते काकाले खेलाउना र गरगहना दिनु त भगवानको आशीर्वाद भएको ठान्छन् त्यो आकाशबाट बर्सिन्छ कसैले पैसा तिर्नु पर्दैन भनेर बच्चाहरूले सानैदेखि सुनेका हुन्छन् नि कुरा सुनेर बसेका जुजुमानको अमिरो अनुहार देखेर ती वृद्ध मान्छेले सोधे युवक तिम्रो अनुहार त निकै थकित देखिन्छ जुजुमानले लाज मान्दै भने हो म आजको रात कहाँ बिताउने भनेर ठाउँ खोज्दै थिएँ तिमी हेर्दाखेरि राम्रै जस्तो लाग्छ मलाई हामीसँग किन बस्दैनौ ती वृद्ध मान्छेले भने घरमा रोजी र रो म मा मात्रै बस्ने हो ती वृद्ध मानिसको प्रस्तावले जुजुमान खुसी भए अनि उनको घरतर्फ लागे भित्र जुजुमानले ती वृद्ध मान्छेकी मोट्टी श्रीमती रोजीलाई देखे उनले तातो चकलेट र एक प्लेट भर्खरै मात्र पकाएका गुलिया रोटीहरू ल्याइन् सबै रोटी खाइसकेपछि त्यो घरको कुनामा रहेको एउटा पलङमा केही कम्बल र तकी हालेर जुजुमान पल्टिए ती मानिस एउटा लामो पाइप सल्काए र एउटा चकट्टीसहितको हल्लीने मेचमा अडेस लगाउँदै बसे जुजुमानले त्यो घर निहाले घर न त ठूलो थियो न त नयाँ नै फेरि कोठा पनि राम्ररी सजाइएको थिएन तर थाकेका जुजुमानलाई भने बास बस्नका लागि त्यो निकै राम्रो थलो बन्यो काटको भुई भएको त्यो कोठाको बीचमा एउटा आगो बाल्ने ठाउँ थियो कोठाका भित्ताहरूमा दुईवटा फ्रेम सजाइएका थिए एउटा फ्रेमको तस्विरमा परिवारको फोटो थियो र अर्कोमा परिवारको उत्पत्तिको क्रम देखाइएको थियो यति निरीक्षण गरिसकेपछि जुजुमानले फेरि सोधे तपाईँले अघि भन्नुभयो नि त्यो अप्रिलको परम्परा त्यो कहिलेदेखि शुरू भयो पहिले पहिले यो टापुमा क्रिसमस नामको एउटा रमाइलो पर्व हामी सबै मनाउँथ्यौं त्यो दिन धार्मिक छुट्टीको दिन हुन्थ्यो हु। बडो रमाइलो गरिन्थ्यो र उपहारहरू आदान हुन्थ्यो हु। सबैजना निकै रमाउँथे क्रिसमसको दिन त्यसपछि शासकहरूको परिषदले यस्ता चाडहरूलाई नियन्त्रण गर्नुपर्छ भन्ने सोचे सही रूपले यसलाई सञ्चालन गर्नका लागि उनीहरूले आफैले यो चाड सञ्चालन गर्ने निर्णय गरे यति कुरा बताइरहँदा त्यही वृद्धको अनुहारबाट यो कुरा उनलाई चित्त नबुझेको देखिन्थ्यो पहिले त्यो गलत धार्मिक प्रवृत्ति हटाउनुपर्छ भने ती शासकहरूले ठाने अनि क्रिसमसको नामलाई एक्समसमा बदलिदिए अनि उनीहरूले त्यो पुरस्कार दिने काल्पनिक व्यक्ति सिर्जना गरे र उनको नाम सन्तेका राखिदिए ती सन्तेकाका सँगसँगै विशेष पहिरन लगाएका कर उठाउने व्यक्ति पनि आउन थाले अनि एक्समसको कर हामीले असल नीतिको अड्डामा गएर बुझाउनु पर्ने भयो अरू करभन्दा तीन गुणा बढी यो असल नीतिको अड्डाले शासकहरूले तय गरेको आधारमा कर निर्धारण गर्छ अब अर्को एउटा अड्डा पनि आउँछ यहाँनिर रा। खराब र राम्रो छुट्याउने अड्डा नैतिकताको हिसाब राख्ने यो अड्डाको सहयोगबाट हरेक व्यक्तिले वर्षभरि गरेको आफ्नो खराब र असल आचरणका लागि एउटा फारम भर्नुपर्छ र यो असल र खराब कामको मूल्याङ्कन अड्डाले गर्छ यसका लागि खोजीनीति गर्ने मान्छेहरू पनि राखिएका हुन्छन् यिनै मानिसहरूको खोजीनीतिकै आधारमा डिसेम्बरको एक्समसको बेलामा कसले कति राम्रो उपहार पाउने भन्ने निर्धारण गरिन्छ यसरी हरेक मानिसले भेदभाव बिना सरकारले दिने छुट्टी पाउँछ अनि आफूले वर्षभरि गरेका राम्रा र रा नराम्रा कामको आधारमा घर सिँगार्ने महँगा र सस्ता सरसामान पाउँछन् त्यही क्रिसमसको दिनमा सिपाहीहरू आएर एक्समसको गीत गाउँछन् वृद्धकको कुरा सुनिरहेका जुजुमान यति बेलासम्ममा पनि सकेका थिए जुजुमानको शरीर ढाक्ने गरी बुढाले कम्बल ओडाइदिए टापुमा शासकहरूका अनौठा अनौठा नीति बारे अनुभव सङ्घालिरहेका जुजुमानको थप एउटा अनुभव आज हामीले सुन्यौं जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव हामी जुजुमानको थप एउटा अनुभव लिएर फेरि आउनेछौ यो सँगै अघि बढौंको अन्त्यमा हामी आएका छौँ समृद्धि फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढ़ौंको अठारौं अङ्क लिएर हामी फेरि आउनेछौ